नमस्कार अनि शुभ प्रभात दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानीको अर्को यो नवीन श्रृङ्खलाबाट तपाईँलाई स्वागत गर्न चाहे प्रस्तुतिबाट मसुसङ कुमार युवा आवासले तपाईँको रेडियो शिरसम्म पुर्याउनुको लागि मेट्रोरिजनको सहयोग मिलिरहेको छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय पाँच मेगा इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि हामीलाई विश्वभर सुनिरहनु भएको छ कार्यक्रम शुभ बिहानीको यो श्रृङ्खलामा हामी तपाईँलाई विविध जानकारीहरू प्रस्तुत गर्ने गर्छौँ विशेष गरी आजको पंसाङको राशिफल रेडियो अर्पण एक सय चार प्रसारण हुने कार्यक्रमको रूपरेखा सँगसँगै तपाईँले पठाउनु भएको जन्मदिनको शुभकामना व्यक्त गर्ने गर्छौ कार्यक्रमको थालनी गरौं आजको पञ्चाङ्गबाट आज मिति दुई हजार साल असार 26 गति शुक्ल असार शुक्ल नेपाल सम्मत एघार सय तेत्तीस सन् दुई हजार तेह्र जुलाई दस तारिक पंसाङ्गपछि लाग्यौं राशिफल राशी। राशी हुने हुने था। हुने खालको खालको खालको समय समय काम काम साना मिथुन राशि आज को दिन रह विरोधी विरोध कर शत्रु पर नया काम को समय कर्कट राशि आज को समय में भाग्य वृद्धि होने खाल समय आयु आर्थिक लाभ होने परिवार में समाचार आने मन अलग खिन्न होने खाल समय देख लागि आर्थिक कार्यमा सुधार आउने देखिन्छ गरिराखेकै कामबाट तपाईँलाई राम्रो फाइदा हुने, हुने, हुने देखिन्छ दे बोज भतेर सहभागी हुनुपर्ने खालको दिन पनि छ तुला राशि हुने तपाईँको लागि आज आमदानिक खर्च बराबर हुने देखिन्छ नयाँ कामको लागि राम्रो वातावरण बन्ने देखिन्छ धैर्य गरी बस्नु भयो भने एकदम फाइदा हुनेछ हुने तपाईँको लागि यो महिना यो दिन आजको दिन त्यति फलदायक रहेको देखिन्न आजको दिनमा तपाईँले त्यस्तो लाभ मिल्ने देखिन्छ आजको समय भेटघाट तथा मनोरञ्जनमा बित्ने समय रहेको छ खानुभयो भने राम्रो हुनेछ सँगसँगै जागिरमा तपाईँको मन त्यति जाने देखिन्न नयाँ कामको अवसर आउने देखिन्छ समय माया प्रेममा खर्च हुनेछ भोग विलासाको सामान किनमेल हुनेछ सा। अधुरा काम पुरा हुने खालको समय छ सोचेर अगाडि बढ्नु भयो भने अझै राम्रो हुनेछ राशि कुम्भ राशि हुने, हुने तपाईँको लागि एकदम राम्रो समय रहेको छ आजको दिन सोच्नु भएको काम सम्पन्न हुने खालको दिन छ यात्राको लागि पनि उपयुक्त समय र समय रहेको छ रूप अन्थ्योमा मेन राशि हुने तपाईँको लागि आजको समय त्यति भरपर्दो रहेको देखिन्न केही नयाँ काम गरिहाल्ने बाथरूम बन्न अलिक कठिन रहनेछ सोचे विपरीत काम हुनाले मन अलिक खिन्न हुनेछ तपाईँ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगामा रेडियो अर्पण सुहानी यो बस्टो आवाजबाट टेक्निकल सपोर्टबाट मित्रो रिजन हुन्छ प्रसारणमा के कस्तो खालको कार्यक्रमहरू प्रसारण हुन्छ तपाई यति बेला शुभ बिहानी सुनिरहनु भएको छ यस लगत्तै तपाईँले नयाँ नेपाल सुन्न सक्नुहुनेछ आठ बजीसम्म आठ बजेको समय हो ट्राफिक खबर र ट्राफिक खबर लगत्तै तपाईँले नौ बजीसम्म अर्पण बहस सुन्न सक्नुहुनेछ ध्रुव खुनालको साथमा नौ बजेको समय हो नेपाल वाणी समाचार र नेपालवाणी समाचार लगत्तै लोकसंकार लिएर आउनेछौँ र आज लोकसंकारमा तपाईँलाई एकजना कलाकारसँगको कुराकानी सुन्न सक्नुहुनेछ दस बजेको सम अर्पण समाचार अर्पण समाचार लगतै आधुनिक यात्रा सुन्न सक्नुहुनेछ एघार बजीसम्म प्रतीक्षाको साथमा एघार बजेको समय हो अर्पण खबरको अर्पण खबर लगतै तपाईँले जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ र जस्ट फर इन्जोय लगत्तै तपाईँले बाह्र बजेको समयमा नेपालमा समाचार सुन्न सक्नुहुनेछ नेपाल भारे समाचार सकियो लगत्तै एक बजीसम्म नन स्टप बलिउड सुन्न सुन सक्नुहुनेछ एक बजेको समय अर्पण खबर अर्पण खबर लगती अफलाइन चोइस सुन्न सुन सक्नुहुनेछ दुई बजेसम्म दुई बजेको समय अर्पण समाचार र अर्पण समाचार लगतै तपाईँ तिन बजेसम्म अर्पण समर्पण सुन्न सुन सक्नुहुनेछ सा। प्रत्यक्षाको साथमा अनुप सुन साथी पशुले गरेको छ र तिन बजेको समय हो नेपाल वाणी समाचार नेपाल वाणी समाचार लगतै लोखानुस गाउँ सुन्न सक्नुहुने रहेछ राजन दिलको साथमा चार बजेसम्म चार बजेको समय हो अर्पण खबर अर्पण खबर लगत्तै कलिउड काउन्टाउन सागरको साथमा पाँच बजेसम्म सुन्न सक्नुहुनेछ पाँच बजेको समय हो अर्पण बुलेटिन अर्पण बुलेटिन लगतै केही गीत सङ्गीत सुन्न सक्नुहुनेछ तपाईँ छ बजीसम्म र छ बजेको समय हो नेपाल समाचारको र नेपालवाणी समाचार लगतै छत्तिसदेखि सात बजीसम्म अर्पणस्तरीय समाचार सुन्न सक्नुहुनेछ सात बजेको समय हो अर्पण सुभासाजको मनखा मन अठोलिङ्कले प्रायोजन गरेको छ प्रत्यक्ष तपाईँको साथमा आउनुहुनेछ आठ बजेको समय हो नेपाली समाचारको आठ पैतालिसदेखि नौ पन्ध्रसम्म बिबिसी नेपाली सेवा बिबिसी नेपाली सेवा लगत्तै तपाईँले बुलबुल सुन्न सक्नुहुनेछ नाइन्टिन नेटवर्कबाट दस बजेको समय हो नेपाल एफएम समाचारको नेपाल एफएम समाचार लगतै एघार बजीसम्म खुल दुली सुन्न सक्नुहुनेछ बेलुक एघार बजीबाट भोलि बिहान चार बजीसम्म विश्राम लिनेछौँ भोलि बिहान चार बजे पर्व सुनमाला सँगसँगै उपस्थित हुने गर्छौँ र तपाईँले हामीलाई पाँच तिसदेखि पाँच पचपन्नसम्म प्रभात बाढी सुन्न सक्नुहुनेछ छ बजेको समय हो सिआइएन साझ खबरको सिआइएन साझ खबर लगतै छत्तिइसदेखि सात बजीसम्म बाढी बहस सुन्न सक्नुहुनेछ नेपाल वाडी रेडियो नाइट बाटो सात बजेको समय हो अर्को स्थानीय समाचार र अर्को स्थानीय समाचार लगतै शुभ बिहानी गएको नवीन श्रृङ्खला लिएर पुनः उपस्थित हुने गर्छौँ जानकारी आज जति पनि साथीहरूको जन्मदिन पारेको छ तपाईँ सम्पूर्णलाई धन्यवाद दिँदै प्रस्तुतिबाट समाज चाहन्छु नमस्कार